जस अन्तर्गत अघिल्लो सातादेखि हामी साहित्यकार सरोज ओलीको उपन्यास माटोको मायाको वाचन गरिरहेका छौ आज माटोको मायाको दोस्रो श्रृंखलाको वाचन हो साहित्यकार सरोज ओलीको उपन्यास माटोको मायाको दोस्रो श्रृंखलाको वाचन अब शुरू हुन्छ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 मोहन पुगेपछि उठ्दै गोपीचन्दले भने ए काका काकी जना पो आउनु भएछ लु बसौँ भन्दै उहाँले मोहनलाई खाटेमा बसाए श्यामा गोपीचन्द आमा, गोपी आमा जानुकालाई ढोगेर उनकै छेउमा बसिन् सिक्वामा गुन्द्री ओछ्याएर रा, त्यसमाथि राडी ओछ्याइएको छ आठ दसजना मान्छेहरू त्यहाँ बसेका छन् जानुकासित खाटेमा पाँच सातवटी आइमेहरू बसेका छन् गोपीचन्द बस्ने खाटमा पनि पाँच छजना गाउँले लोग्ने मान्छेहरू बसेका छन् विभिन्न ठाउँका कुरा हुँदै गए गोपीचंद को तारबारी में याक चोरी, भेड़ा च्यांग्रा बात ठूल हुल देखियो हिउद मैना महीना टार खाली नहीं थियो जब तीन सी पुच्छर वस्तु भाव का पांच भोटे कुकुर का साथ जोलदेन गोवा रेन काजी का साथ में आठ जना था भोटे थे गोवा आगन में आए जानुका ओलांगुंग गोला का गोवा चिनीहालिन्न ए गोवार नानी पो आएछन् बस्छ है आँगनमै बस्छ भन्दै उनीहरूलाई बस्न गुन्द्री कजरा बुहारीहरूलाई निकाल्न भनिन् उनीहरू आगनमा बसे त्यसपछि चिना पर्ची सुरु भयो गाउँलेहरू सबैले गोवार र कारोबारीलाई चिने कारण वर्षनी हिउँद हिउँदमा उनीहरू यसै माथि हिउँदको जाडो छल्न र बेसीको घाम ताप्न आफ्ना वस्तुहरू साथ हिमाली भेगबाट अमाली भेगको तल्लो भागमा उर्ल गर्छन् गोवाहरू आगनमा बसे याक नाक चौरी च्याङ्रा भेडाहरू तारमा खर्किए गोवाले उनका कामदारहरूलाई पशुमा लादिएका भारी बिसाउन भने मोहन श्यामा गोपीचन्द जानुका सबै टारतिरि अबु चौरीले त भारी बोकेको पो जानुकाको नाति आदित्यले चौरीलाई हेर्दै भन्यो गोवाले सम्झाउँदै भने यो के पो भन्छ हाम्रोमा भारी बोक्ने यिनै याक नाकका चौरी भेडा च्याङ्रा त हो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 पशुमाललाई हिमालपारी हिमालवारी आदि ठाउँमा हामीले हिँडाउनु हिँडाइरहनुपर्छ कारण उनीहरूको आहाराको लागि अहिले हिउँमा माथि हिमालमा सबै चरणहरू हिउँले ढाकेर सेताम्मै छन् यो समयमा यता बेसीतिर अझ सक्ता मालतिर के भन्छ तराईतिर चरणहरू खोज्दै हामी पशुधनलाई डुलाउन लान्छौँ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 श्यामा र मोहनले उनीहरूको घरको हेरचाह गर्न उनको भतिजो रेणुलाई जिम्मा लगाएर यसो हिउँदमा विराटनगरतिर घुम्न निस्के आफूलाई बाटामा चाहिने सामल तुमल आफैले बोके धरानमा नुन लिन जाने गाउँलेहरूसँगसित हिँडे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 धरान बजार घुम्दै जाँदा मोहनलाई पहिलेको भन्दा केही फरक लाग्यो बाटा पनि निकै ठुला घर पनि तिनका छानाका भन्दा मुन्डाघर धेरै पानी खाने धाराहरू बेगले, बिजुली बत्तीले रातमा झिलिमिली दिउँसो पनि ठुल्ठुला दोकान र होटलमा बिजुलीका पङ्खा घुमेका होटलमा खानेहरूको सङ्ख्या बढेको सबै कुरामा धरान परिवर्तन भएको पाए उनीहरूले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 यो होटलमा बस्न पनि पाइने खान पनि पाइने रुपियाँ भए भाय भयो अनि गाउँमा त आफ्नो संस्कार संस्कृति बचाउनुपर्छ भन्छन् त श्यामाले सोधिन् ती त नेताका कुरा हुन् उता पश्चिमाहरूले यताका मानिसहरू अझै बाह्रौँ तेह्रौँ शताब्दीका जस्ता छन् भनेर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 अभी तो चंचल है तेरे तेरे नैना, देखो ना, देखो ना, ना, मेरे चिया को चुस्की मोहन धरान को सुनसरी होटल को छत बाट धरान शहर हेन थाले। स्यामा पनि लोग्नेसितै परपर हेर्दै चिया खाँदै गर्न थालिन् उनीहरूसितै होटलमा बसेका आफूलाई समाजवादी नेता भन्न रुचाउने अम्बिका सावा पनि चियाको सुस्की लिँदै त्यहाँबाट धरान सहर हेर्न थाले उनीहरू बिच कुराकानी भयो चिनापर्ची भयो चियाको चुस्की लिँदै अम्बिकाले भने मोहनजी यो देश बर्बाद हुने भयो यी सडकमा कुदेका र गुडेका बस ट्रक जिप ल्यान्डओभर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 हिड़े मोहन राश्या चिया पिंते छत को कुर्सी में बसर धरान बजार सब ती हेले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 मोहनले हाँस्दै भने यसमा दुःख मान्ने र पिर मान्ने के कुरा छ र हाम्रो देशमा आएको परिवर्तन एउटा राजनीतिक बाडी जस्तो छ नेपाल राष्ट्रका एकीकरणका मूल शक्तिहरू गुरुङ मगर खस र ब्राह्मणहरू हुन् पछि थारू र लिम्बूहरू समेटिँदै कुमाई र गढवाली समेत संबेति समेटिएका हुन् सेन राजाहरूको पनि योगदान छ तर आज तिनै जात र थरका मानिसहरू राष्ट्रलाई टुक्राएर साना साना खडा गर्न खोज्दैछन्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 महालतीले शान्तपनलाई भङ्ग गर्दै भनिन् बल्ल बल्ल कति वर्षमा भेट हुनुभएको छ आफ्ना व्यवहारका सुखदुखका दुःखका कुरा गर्न छोडेर के यो सधैँ राजनीतिको मात्र कुरा होला र तिमी चुप लाग सुखदुखका दुःखका कुरा त भएकै छन् नि यो अहिलेको राजनीति खजमजिएको बेलामा राजनीतिकै कुरा गर्नुपर्छ क्या तिमी त्यति परको कुरो बुझ्दैनौ बरु हाम्रा कुरा सुन न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 बिहान चारै बजे उठेर उनीहरूले नित्य कर्म गरे सूर्यलाई नमन गरे म तराईबाट आफ्नो विषयवस्तु राख्न चाहन्छु मनले प्रस्ताव राखे, नगेन्द्रले हाँस्दै भने भइहाल्छ नि नेपालको तराई हालमा लगभग 100 सय किलोमिटर लामो र सरदर चालिस पचास किलोमिटर चौडा छ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 बाटो खन्न अहिलेका जस्ता डोजर भ्याकुरहरू खन्न वा निर्माण गर्न प्रयोग गर्नुहुन्न तिनले तराईको पत्रे चट्टानको माथिल्लो तह हुँदै तल्लो तहसम्म फोरिदिन्छन् जमिन मुनिको पानी माथिल्लो तह सतहबाट तल्लो सतहमा पुग्छ भूमोट बिग्रन्छ जमिनको सतहको माया गर्नुपर्छ हाम्रो छातीले थाम्न सक्नेभन्दा ठुलो भार राख्यौँ भने हाम्रा करङसमेत भाँचिन जान्छन् त्यस्तै हाम्रो तराईको सतहले थाम्न सक्ने यन्त्र मात्र हामीले मुलुकमा भित्राउनुपर्छ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 इसलिए हमारा ईटा उद्योग फस्टाऊँ यही काम पाँचन एटा प्रक्रिया शुरू कर सब भाधने कुछ श्रम रमिक अवस्थ हो जीवन निर्वाहका साधनहरू पहिलो प्राथमिकतामा राख्नुपर्छ प्रत्येक नेपालीले आफ्नो परिवारलाई खान पुग्ने अन्न आफ्नै खेतमा उब्जाउनुपर्छ त्यसको व्यवस्था स्थानीय सरकारले मिलाउनुपर्छ राष्ट्रिय सरकारले भर दिनुपर्छ शिक्षाको जिम्मेवारी राष्ट्रिय सरकारले लिनुपर्छ स्कुलहरू मुलुकभर सरकारले चलाउनुपर्छ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 ठाउँमा ठुल्ठुला बाँध बाँध्नुपर्छ चुरे पहाडको र तराईको सीमामा ठुल्ठुला नहरहरू तालको रूपमा पूर्वमा कोसीदेखि महाकालीसम्म बनाउनुपर्छ पूर्वमा मेची र पश्चिममा महाकालीमा मिलाउनुपर्छ वा पानी खसाउनुपर्छ त्यो विशाल जलराशिको ठाउँ ठाउँबाट नहर निकालेर खेतीयोग्य मलिलो तराईबाट लाखौँ लाख मन धान गहुँ जौँ दाल सब्जी उत्पादन गर्न गराउनुपर्छ त्यो पोखरीका दक्षिण डिलबाट इटाका ठुल्ठुला सडक बनाउनुपर्छ नहर वा पोखरीमा बग्न नदिन नहरहरका किनारमा ठुल्ठुला वृक्षहरू रोप्नुपर्छ ती बाटामा टाँगा रिसल्ला रथ आदि यातायातका साधनहरू चलाउनुपर्छ पहाडका लागि तपाईँका के योजना छन् त नगेन्द्रले हँसिलो अनुहार लगाएर सोधे अँ पहाडको लागि पनि मैले नीति बनाएको छु सबैभन्दा पहिले पहाडको लागि सोच्नुपर्ने मुख्य यातायात हो हजारौँ वर्षदेखि पहाडको यातायातको साधन मानिसको पिठ्यौँ रहेको छ भनौँ न भरियाबाट यातायातको काम गराउँदै आइरहेको छ मेरो समाजवादी नीतिमा भरिएका ठाउँमा मुख्य यातायातका साधन घोडा र खच्चरलाई प्राथमिकता दिएको छ तराई बाटाथि पहाड़ को लगी घोड़ेटा बाटा बनाईने शरीर को मूटूट संपूर्ण शरीर को अंगा रक्त संचार करिए जिला सदरमुकाम मानसले खनेर बनाया घोड़ेटो बाटा में रोड़ा ढुंगा बिछ्या रेश मार्ग जस्ता बाटा बना तीन बाटा प्रत्येक व्यक्ति का घर गर घर में खेतखेत में घोड़ा सामान ओसार पसार करोर सा। थोड़े सामान बोक्न गोरू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 त्यो अनुहारका छिर्कामिर्काभित्र उनले मालतीलाई पढिन् मालती भने बात्ती कातिरहेकी थिइन् उनलाई लाख बात्ती बाल्ने इच्छा छ भगवान् पशुपतिनाथलाई खुसी पारेर उनका अनुभग्रहबाट पति नरेन्द्रलाई राष्ट्रको ठुलो नेतामा पुर्याउने उनको इच्छा छ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 उनलाई फुलदानीमा राखेको प्लास्टिकको नक्कली फुल टेबलमा राखिएको नक्कली केराको काहीँ हो नक्कली पुतलीहरू देखेर त्यसै त्यसै नरमाइलो लाग्यो उनी मनमा नै सोच्न थालिन एक दिन यो मानव समाज सबै सक्कलीबाट नक्कलीमा परिणत हुन्छ होला फेरि अर्को मनले सोचिन् सूर्यचन्द्र त नक्कली हुन सक्दैनन् सूर्यचन्द्र नै तर नक्कली बनाएर मानिसले आकाशमा हिँडाउन पक्कै पनि सक्दैन मानव त यो धरातलमा मात्र सीमित छ उसको शक्ति ठुलो भए पनि पृथ्वीकै सृष्टि गर्न त सक्दैन यो प्रकृतिको सुन्दर सृष्टि जस्तो सृष्टि मान्छेले गर्न सक्दैन कारण गुलाबको फूल जस्तै सुन्दर प्लास्टिकको फूल बनाए पनि त्यसमा स्थिर बास्ना मान्छेले हाल्न सक्दैन शक्तिसित कुरा गर्दा श्यामालाई विराटनगरको भन्दा तेह्रथुम आठसाई त्यसमा पनि होडैको धेर सम्झना आउँथ्यो उनलाई त्यो उनीहरूको घरदेखि तल सलल सुहाँ सुहाँ गरेर बगिरहने सुसाउने तमर नदीको स्वर उनीहरूको घरमाथि रानी बनमा सुहाँ सुहाँ गर्दै सुसाएको सल्लेघारी सल्लेरी नै उनका आँखाअघि नाचिरहन्छन् रातो पहरामा त्यसको छेवैको वनमा फुलेको घघेरी र त्यसको फुलमा भरिएको महमुखमा हालेर चप्प चुस्ता पाउने आनन्द उनी सम्झिरहन्छन् त्यसै ऐसेलुका पहेँला दाना हत्केलाभरि टिपेर मुखभरि हालेर चपाएको स्वाद उनी सम्झिरहन्छन् मान्छेको मन कस्तो हुँदो रहेछ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 तम्बर नदीको पानी अन्जुलीमा लिएर पिउँदै थिइन् त्यही भएर ऊ झल्यास बिउचेझै भइन् के भयो तँलाई मालतीले सोधिन् केही भएको छैन भन्दै स्यामा सम्रिन् अब खाना बनाउनुपर्छ मालतीले भन् बन। दुवै दिदीबहिनी भान्सामा गए श्रोताहरू तपाईँ रेडियोभिजन एकानब्बे दशमलव मेघाहर्जको का तरङ्गमा कार्यक्रम स्पर्श सुनिरहनु भएको छ र कार्यक्रम स्पर्शमा एथिजेलसम्म तपाईँले सुन्नुभएको भाषण साहित्यकार सरोज ओलीको उपन्यास माटोको मायाको दोस्रो श्रृङ्खलाको भाषण थियो तेस्रो श्रृङ्खलाको भाषण आगामी हप्ता लिएर उपस्थित हुनेछौँ